एउटा इरानी चराबु माली रोयो डाली रोयो फुल चरेपछि माली रोयो डाली रोयो फुल चरेपछि उसको चर्चा बल्ल चल्यो हिजो मरेपछि दुःखसँग यात्रा गर्यो पौडिएर उसले दुःखसँग यात्रा गर्यो पौडिएर उसले डुङ्गा लिई आयो पारी तरेपछि उसको चर्चा बल्ल चल्यो हिजो मरेपछि पार्टी पौवा चौतारी बनाएको रहेछ पार्टी पौवा चौतारी बनाएको रहेछ राम्रै कुरा चल्दो रहेछ राम्रो गरेपछि उसको चर्चा बल्ल चल्यो हिजो मरेपछि दिनभरि मान्छेहरू आफ्नै दिनभरि मान्छेहरू आफ्नै सुरमा हुन्छन् उज्यालको खोजी गर्छन् साँझ परेपछि माली रोयो डाली रोयो फूल झरेपछि उसको चर्चा बल्ल चल्यो हिजो मरेपछि जन्मनु जन्मनुभएका गजलकार कमल अर्यालको लौरो गजल संग्रहभित्र संग्रहित यसै गजल वाचन सँगसँगै उज्यालु रेडियोनेटरको रात्रिप्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षेण शुभ रात्री उज्यालु रेडियो नेटरको रात्रिप्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म गजलकार कमल अर्यालको लौरो भित्र संग्रहित केही गजलहरू वाचन गर्दै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउँछु कमल अर्यालको लौरो गजल संग्रह दुई हजार साल साउनमा प्रकाशित भएको गजल संग्रह हो र यसभित्र वहाँका गजलहरू संग्रहित छन् र करिब करिब छयासीवटा गजल संग्रहित यस गजल संग्रह भर्खरे प्रकाशित एक वर्ष मीत के जन्मस्थान दादिंग मैदी दुई हो राल स्थायी बसोवास रत्न नगर, नगरपालिक तीन चितवन विभिन्न पुस्तकहरू प्रकाशित भइसकेका छन् यी प्रतिनिधि नेपाल गजलहरू संयुक्त दुई हजार सत्तरी सालमा हैसियत दुई संयुक्त गजल संग्रह दुई हजार एकहत्तर तिमी आउनुअघि गजल संग्रह दुई हजार एकात्तर अक्षरहरूको पिरामिड संयुक्त गजल संग्रह दुई हजार बहत्तर तिमी आएपछि गजल संग्रह दुई हजार शब्द शिविर संयुक्त गजल संग्रह दुई र लौरो गजल संग्रह दुई हजार प्रकाशित पुस्तकहरू हुन् बाल्मिकी साहित्य सदन चितवनका कोषाध्यक्ष कालीगण्डकी साहित्य समाज चितवनका उपाध्यक्ष हाम्रो मजरी साहित्य प्रतिष्ठानका आजीवन सदस्य पल्लभ साहित्य प्रतिष्ठानका आजीवन सदस्य र गजलमन चितवनका आजीवन सदस्य हुनुहुन्छ कमल अरियालका गजलहरू आज वाचन गर्दै सुमदुर हिन्दी उर्दू गजलहरू सुनाउँछु चु। अब मैले आजको बुलबुलको शुरूआतको सांगीतिक गजल यो राख्दैछु लकी थिसी पागल लड्की थिसी पागल तसुर गरी थिसी पागल लड्की थिसी पागल लड्की थि गह्रे झो झो न गह्रे झोपो के गहरे झोपो में, में, में, में चलने का करती थी वो ऐसी पागल लड़की थी पतझ झर पत बेमानी मौसम में पतझर के पेमानी मौसम में पतझड़ के पेमानी मौसम में फूलों का दस फूल करती थी रा नाम रे तु पे लिखल मेरा नाम रेत पे लिखकल मेरा नाम रेतुपे लिखकल मेरा नाम रेतु पे लिख एक मन बन किब को दोकन था मन भराब को दोकन थाप्त पर्ला कुदी रहे मन छाती इसी कुछ मन छाती कहप को दोकन थाप्त पर्ला अर्क मन भराब को दोकानाप्त पर्ला राजधानी तीर बदमाशमाधम ओहरी रहे राजधानी बदमासहरू धमाधम ओरिरहेछन् एक मन भन्छ नकाबको दोकान थाप्नु पर्ला अर्को मन भन्छ शराबको दोकान थाप्नु पर्ला बताउनुहोस् न हजुर बताउनुहोस् न हजुर के को, थाप को दोकान थापौँ यो अभावले भन्छ अभावको दोकान थाप्नु पर्ला एक मन किताबको दोकान थाप्नु पर्ला अर्को मन भन्छ श्रराबको दोकान थाप्नु पर्ला कमल अर्यालको लौरो संग्रहभित्रको गजलहरू सुनाइरहेको छु अर्को एउटा छोटो मिठोको गजल छ मलाई दुखाइदिनु भयो हजुरले मलाई दुखाइदिनु भयो हजुरले घाउमा समाइदिनु भयो हजुरले नबोलिदिनु भयो नबोलाइदिनु भयो न बोलिदिनु भयो नबोलाइदिनु भयो पराई बनाइदिनु भयो हजुरले घाउमा समाइदिनु भयो हजुरले म आगो लगाऊ कसोरी गरैमा म आगो लगाऊ कसोरी गरैमा हातैमा सलाइदिनु भयो हजुरले घाउमा समाई दिनु भयो हजुर दादािरी भो दादा यी नजर मेरा हुन् क्या दादागिरी भो यी नजर मेरा हुन् आँसु पो बगाई दिनुभयो हजुरले मलाई दुखाइ दिनुभयो हजुरले घाउमा समाई दिनुभयो हजुरले पालो अर्को सांगीतिक Thank <laughs> you.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 एउटा विदेश नजानु नेता भाषण गरे गए विदेश नजानु नेता भाषण गरे गए गाउँबाट लस्कर युवाहरू झरे गए उनी कौसीमा विस्कुन सुकाइन् निदाइन् उनी कौसीमा विस्कुन सुकाइन् निदाइन् चरा आए कई खाए कई छर गए गांव लश्कर युवा झर गए आज अपनी नया लौरो फैंकी किनार आज अपनी नया लौरो फैंकी किनार बगर हे रहो खोला तरे गए गांव लश्कर युवा झर गए केटा अज हे डी केटा अए डीलब केटी धारो थापे गाग्री भरे गए विदेश नजान् नेता भाषण गे गए गांव लश्कर युवा झर गए कमल अरियालको लौरो गजल संग्रहभित्र संग्रहित गजल मैले वाचन गर्दै बुलबुलमा तपाईँलाई फेरि स्वागत गरे आजको बुलबुलमा मैले कमल अरियालका गजलहरू वाचन गरिरहेको छु लौरो गजल संग्रहभित्र रहेका गजलहरूलाई सुनाइरहेको छु दुई हजार पचहत्तर साल साउनमा प्रकाशित भएको कमल अरियालको गजल संग्रह हो र वहाँका प्रकाशित कृतिहरूमा यी प्रतिनिधि नेपाली गजलहरू समेत हैसियत दुई संयुक्त तिमी आउनु अघि गजल संग्रह अक्षरहरूको पिरामिड संयुक्त गजल संग्रह तिमी आएपछि गजल संग्रह शब्द शिविर संयुक्त गजल संग्रह र यो लौरो गजल संग्रह उहाँका प्रकाशित कृतिहरूमा पर्छन् म अब उहाँको लौरो भित्र संग्रहित तेत्तीसं गजल वाचन गर्छु भ्यागुताहरू आउँछन् भ्यागुताहरू आउँछन् तर्साउँछन् जान्छन् माझीहरू फकाउँछन् झोक्याउँछन् लान्छन् दुःख गर्यो हुर्कायो साना भुराहरूलाई दुःख गर्यो हुर्कायो साना भुराहरूलाई आफन्तहरू बैरी बन्छन् समाउँछन् खान्छन् माझीहरू फकाउँछन् झोक्याउँछन् लान्छन् यता आफ्नै भएर पनि आफ्नो भएन खोलो यता आफ्नै भएर पनि आफ्नो भएन खोलो गाउँदेखि पत्थर ल्याउँछन् ताक्छन् हान्छन् माझीहरू फकाउँछन् झोक्याउँछन् लान्छन् हुल्का हुल केटाकेटी आउँछन् बल्छी बोकेर हुका हुल केटाकेटी आंशन् बल्छी बोक घाउ नाऊ बना दुखा ता ब्यागुता आर्स माझी फकाउं जोक्या कमल अचन करें तेतीसौ गजल थियो लौरो गजल, गजल संग्रह भी अब अर्क एटा सा गजल को पालो हजुरको टौवामा कौवा कराउला हजुरको टौवामा कौवा कराउला यसो हेर्दै गर्नुहोस् है विस्कुन हराउला हे प्रिया लाखेहरूको चहल छ हेप्रिया लाखेहरूको चहल पहल छ सिम्मदरबारतिर नलानु छोरो डराउला यसो हेर्दै गर्नुहोस् है हराउला नयाँ साथीलाई कलम पठाएको छु नयाँ साथीलाई कलम पठाएको छु कोसेली भनेर मन पराउला या नपराउला यसो हेर्दै गर्नुहोस् है विस्कुन हराउला आज राधिका आइनन कृष्ण मानेनन् आज राधीका आइनन् कृष्ण मानेनन् विचरा गाई भोकै छ कसले चराउला हजुरको टौवामा कौवा कराउला यसो हेर्दै गर्नुहोस् है विस्कुन हराउला मैले कमल अलको लौरो गजल सङ्ग्रहभित्र वाचन गरेका धेरै गजलहरूमा रदीप कम पाएँ र काफिया मात्रै रहेको गैर मुरद्दाफ गजलहरू धेरै पाएँ तर मैले सबै गजल प्रस्तुत गरिरहेको छैन अहिले जति पनि मैले बुलुबुल प्रस्तुत गरेँ ती गरेका मध्ये कमैमा मात्र रदीप छन् र छन् भने पनि शब्दहरूमा मात्रै छन् शब्द समूहमा छैनन् छोटा छोटा रदीफहरू छन् म यसको चौन्नौ गजल यो पुस्तकभित्रबाट लिन्छु यसमा चाहिँ पाँच सेरको गजल छ मैले अहिलेसम्म चार सेरका गजलहरू वाचन गरेको थिएँ उज्यालो बोक्नेहरूको घोर अपमान छ उज्यालो बोक्नेहरूको घोर अपमान छ र त बस्ती अध्ययारो अनि सुनसान छ खै कसरी देश चलाउँछन् तिनीहरूले खै कसरी देश चलाउँछन् तिनीहरूले न्याय बेचेर सधैँ कुर्ची ताना तान्छ र त बस्ती अध्ययारो अनि सुनसान छ बाले यसकारण अस्पताल जान्न भन्नुभयो बाले यसकारण अस्पताल जान्न भन्नुभयो त्यहाँ पनि हत्याराहरूको ठूलो बथान छ र त बस्ती अध्ययारो अनि सुनसान छ चल्दो रहेछ देश आँसुमा लुटपुटिएर पनि चल्दो रहेछ देश आँसुमा लुटपुटिएर पनि नालायकहरूको छुट्टै आफ्नो विधान छ र त बस्ती अँध्यारो अनि सुनसान छ यसकारण मिएर निस्किए मसाल लिएर निस्किए हातहरू हात सरकारको न कुनै विचार छ न सुन्ने कान छ उज्यालो बोक्नेहरूको घोर अपमान छ र त बस्ती अध्यारो अनि मैले पाँच शा गजल पनि वाचन गर्दैछु यसै पुस्तकबाट सन्ताउन्नौ गजल र... छ यो र यसमा पनि रदीप छ मैले रदीप छैन भनेपछि रदीप भएका भएका गजलहरू भेटेको छु कमल अरियालको पुस्तक लौरोमा मैले सन्ताउन्नौ गजल बुलबुलको अबको वाचनमा गर्दैछु के के रहेछ पोल्टाभरि देखियो बाटोमा के के रहेछ पोल्टाभरि देखियो बाटोमा जोगाएर राख्नु भएको टेकियो बाटोमा छेमसिमे पानी पर्यो घाम पनि लाग्यो सिमसिमे पानी पर्यो घाम पनि लाग्यो इन्द्रणीको सातै रङ्ग भेटियो बाटोमा जोगाएर राख्नु भएको टेकियो बाटोमा आज बल्ल आफ्नो मान्छे भेट हुनुभयो आज बल्ल आफ्नो मान्छे भेट हुनुभयो अलिकति मनको घाउ बेचियो बाटोमा जोगाएर राख्नु भएको टेकियो बाटोमा सपनीमै विकासको शुरूआत भयो सपनीमै विकासको शुरूआत भयो भत्किएको पुल थियो फेरियो बाटोमा जोगाएर राख्नु भएको टेकियो बाटोमा अब एउटा विजयको माला लाउनु छ अब एवटा विजय को माला ला नमस्कार को खेल धरें खेलियो बाटो में के रही पोल्टाभरी देखिए बाटो में जोगाएर राख्वा कमल को गजल अजल संग्रह मैं लश्करी तीनवटा गजल वाचन करे अब बुलबुल में अर्ंगीतिक आँख जब बंद किया सामने आप करते हैं आँख जब बंद किया करते हैं आँख जब बंद Yeah, good, good. हस् त यिनै साङ्गीतिक र कमल हरियालको लौरो संग्रहभित्रका गजलहरूको वाचन सँगसँगै आजको रात्रिप्रस्तुति बुलबुलबाट अब विदा हुने बेला भएको छ तपाईँ आफ्ना गजलहरू बुलबुल साहित्य एट जीमेल डट कममा हामीलाई पठाएर वाचन गर्न पठाउन सक्नुहुन्छ र मैले बुलबुलमा क्रमशः वाचन गर्दै गर्छु गजल सम्बन्धी कुनै पनि कार्यक्रमका सूचनाहरू तपाईँले हाम्रो कार्यक्रमबाट प्रस्तुत गराउन सक्नुहुन्छ सूचनाको लागि सब्जेक्टमा सूचना लेख्नुहोला र गजल पठाउँदै हुनुहुन्छ भने बुलबुलको लागि गजल भनेर सब्जेक्टमा लेखिदिनु भयो भने छिट्टै हामीहरूको आँखा पर्छ र त्यसलाई हामी सामेल गर्छौं हवस् त आजको कार्यक्रमबाट उत्पादन सघि प्रवीण श्रेष्ठ र म अचुत किमिरे बिदा हुन्छौ जाँदा जाँदै कमल अरियालको लौरो गजल संग्रहबाटै एउटा गजल वाचन गर्दै शुभरात्रि भन्छु जहिलेसम्म तेल सम्म तेल थप्छौ बलिरहन्छ सानो तिम्रो तिम्रो मेरो शीतयुद्ध चलिरहन्छ सानु एकान्तको मिठो बात सुनाएनौ मलाई एकान्तको मिठो बात सुनाएनौ मलाई मनभित्र मैलो भए चलिरहन्छ सानो तिम्रो मेरो शीतयुद्ध चलिरहन्छ सानु तिमीसँग हात जोडे माफ दिन्नौ अझै तिमीसँग हात जोडे माफ दिन्नौ अझै पानी भनी तेल राख्दा जलिरहन्छ सानो जहिलेसम्म तेल थप्छौ बलिरहन्छ सानो तिम्रो मेरो शीतयुद्ध चलिरहन्छ